होइन सुट त लगाउने राम्रो सुट पाएर ठग पनि हुनु पर्यो फेरि हाम्रो मलाई सेवा सेतलाई पनि साडी ब्लाउज चाहिन्छ होला नि लैरहे बोलाइरहे बैलाई सुट बैलाइ चाहिँ साडी र ब्लाउज हाम्रो सौराज्य कृषि विकास ब्याङ्कको पहिलो चलामा सौभागी <laughs> बस्त्रालाई खुलिसकेको छ भन्ने हामीलाई लगाइराखेको छ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 अहिले तपाई सुन्दै हुनुहुन्छ तपाईँहरूकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय र यो कार्यक्रम अर्पण शुभसाझ लागि चार थप मेगा हर्चमा अर्पण शुभ साँझको अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि तपाईँलाई भेट्न हामी आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला विष्णु अनि तपाईँको साथमा तपाईँ सँगै छु म प्रतीक्षा साँझको साथ शुभ साँझको व्यवसाय लिएर मिठा, मिठा लुक भाकाहरू तपाईँको माझमा प्रस्तुत गर्छौ र तपाईँको सम्झनालाई तपाईँकै आफन्त घर परिवारसम्म पुर्याउछौ यदि सम्झिन चाहनुहुन्छ यो साँझको बेला हामी सँगै यिनै रमाइलो रमाइलो लोक भाका सँगै रम्न चाहनुहुन्छ भनेदेखि आउनुहोला आज पनि तपाईँ आउने दुईवटा हामीले खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी यति बेला अर्पण सुन्नै पर्ने रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्समा ट्युन गरेर त सुनिराख्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो अर्पण गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ सौभाग्य वस्त्रालयले आजको कार्यक्रमसँग सहकारी गरेको छ तपाईँलाई रेमन्ड कम्पनी कम्पनीका ब्रान्डेड कपडाहरू चाहिएको छ नयाँ नयाँ आकर्षक डिजाइनका भर्खरै बजारमा आएका फेसनेबल कपडाहरू चाहिएको छ कुर्ता सुलवार साडीहरू तपाईँलाई चाहिएको छ भने तपाईँहरूले सम्झिनुहोला सौभाग्य वस्त्रालयलाई जुन सौराहा चौकमा रहेको छ कृषि विकास बैङ्कको पहिलो तल्लामा छ तपाईँले शून्य छप्पन्न पाँच एकसठी चार सय त्रिपन्नमा पनि फोन गरेर अझै त्यहाँको बारेमा जानकारी लिन सक्नुहुनेछ प्रोभाइडर हुनुहुन्छ जीवन बाबु सिलवाल मोबाइल नम्बर अठानब्बे चार त्रिपन्न छपन्न तिन सय नब्बेमा तपाईँले फोन गर्नुहोला यो जानकारी तपाईँलाई गराउँछु र यति बेला अर्पण शुभ साँझको व्यवसायमा पहिलो सहभागी साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु कार्यक्रममा नमस्कार नमस्ते हजुर कामाटी को बोल्दै हुनुहुन्छ मैले पनि खानु भएको छैन आज अरू पनि सुब्बा सम्झिनुहुन्छ हजुरलाई धन्यवाद त्यसपछि दिपेन्द्र दादालाई प्रिय दादालाई अनि मेरो साथीहरू र मेरो स्कुलमा पढाउने शर्मेटर सम्पूर्ण रेडियो अर्पण सुनेर बसिरहनु हुने सम्पूर्णलाई हुन्छ कार्यक्रम आउनुपर्छ खुसी लाग्यो फेरि फेरि पनि आउँदै गर्नुहोस् है हस् ल नमस्कार अहाँ थियो आज़को साथी सर ठिकै छ राम्रोसँग बस्नुहोस् राम्रोसँग घर परिवारलाई सम्हाल्नुहोस् है हजुर अनि आज अर्पण शुभ साँझमा आउनु भएको छ सरस्वती सम्झिने अनि हजुरलाई अनि मेरो दायामा छु कि मलाई सत्पी मिस भनेर तिमी सम्पूर्ण मेरो साथीहरूलाई र मेरो यहाँ साथीको छोरी यहाँ छिमेकी हो मेरो घरको दिने हो पच्चिस चालिस चाहिँ बिहा छ उनको चाहिँ दाम्पत्य जीवन कस्तो छ मेरो अनि हजुरहरू सबैलाई सम्झि अम्बिकाला हुन्छ कार्यक्रममा आउनुभयो सरस्वती फेरि फेरि पनि आउनु होला अहिले पनि छुट्टिन्छ है नमस्कार सरस्वती जे हुनुहुन्थ्यो यति बेला वर्षादेखि आउनु भएको थियो र अर्पण शुभ सजको व्यवसायमा तपाईँलाई पनि आउन मन लागिरहेछ पक्कै पनि लागिरहेछ फोन पनि प्रयास गरिराख्नु भएको छ होला अलिकति नलागेर दिगदारी पनि बनिसक्नु भएको होला केही छैन फोन प्रयास गर्नुहोस् दुईवटा बाटो तपाईँको लागि खुल्लै छ र शून्य छपन्न बाँच त्रिसठी तिन सय तेत्तिस यति उहाँलाई स्वागत गर्छु नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ अब खाना ठिकै छ राम्रोसँग रमाइलोसँग बस्नुहोस् है अनि हामीलाई पनि यसरी नै माया गर्नुहोस् आजको कसिन खुसी <laughs> <laughs> लाग्यो <laughs> नमस्कार, ला नमस्कार एउटा सुन्दर जोडी आज झगडा गरेर आफ्नो आइपुगेका छन् स् मस्की मस्की माया प्रीति लौ माया प्रीति लयौ आज किन विरातिको अदालत माइनकले नले झगडा नगरी लौ माया नक गर्छे भाति भाती बुझिसक्नु छैनन् कुरा गर्छ भाति भाती गर्छ भाति भाँती यस्तै कोही हुन भन्दा जोगी हुने जाति म सँगै बस्दैन बरु जोगी फिरा फिरातीमा बस्दिनँ म सँगै बस्दिन बरु जोगी बंचू पिराती म फस्ती न मन संगई बस्ती ना बरू जोगी बंचू पिराती म फस्ती न मन संगई बस्ती ना साथसाथै इन्टरनेट अनलाइन गरेर पनि विश्वको जुन सुकै गुणाबाट हामीलाई सुनिराख्नु भएको छ तपाईँकै थकानलाई तपाईँबाट टाढा राख्नको लागि अर्पण शुभ साझको युवा हामी हरेक दिन आउँछौँ यस्तै रमाइलो रमाइलो लुकथाकाहरू तपाईँको मागमा राख्ने गर्छौँ त्यसो त तपाई खाना खाने तयारीमा हुनुहुन्छ होला कतिले खाइसक्नुभयो त कतिजना कसैको पर्खाइमा बसिराख्नु भएको छ होला तपाईँ जस्तो अवस्थामा हुनुहुन्छ र अर्पण सही हुनुहुन्छ यो विश्वास पनि हामीले लिएका छौँ र अर्पण शुभ साँसमा आजको व्यवसायीसँग सौभाग्य वस्तुालयले सहकार्य गरेको छ तपाईँलाई रेमन्ड कम्पनीका ब्रान्डेड कपडाहरू चाहिएको छ भने तपाईँले सम्झिनुहोला सौभाग्य वस्तुालयलाई जुन पहिलो भेट र, जानकारी जानकारी होला यो भण्डबाट चन्द्र कुमारेन अनि के छैन ल ठिकै छ चन्द्रजी आज कार्यक्रममा आउनु भएको छुभ साँझ मार्फत सम्झिन चाहनुहुन्छ हो चन्द्रजी घरमा हुनुहुन्थ्यो उहाँसँग राम्रैसँग संगर कुराकानी हुन त सकेन फोन प्रयास गर्नु होला दुईवटा बाटे तपाईको लागि खुल्दैछ कोई साथी आइ सक्नुभएको छ रे विष्णुजीले त्यस्तो इशारा दिनुभएको छ मलाई म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर नमस्कार प्रतीक्षा दिजियो नमस्कार हजुर र कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर म क्वानफोर काकाडा एक झ्यास्टरबाट कृष्णलामा ब्लोन एकल यात्री भोलिसन दिजियो कृष्णलामा ब्लोन एकल यात्री कति लामो लामो एकपल्ट सास फेर्न पनि नभ्याउने हो कि जस्तो गरे है कृष्ण आज दिनभरि के गरेर बस्नुभयो ल ठिकै छ अर्को सुब साँझमा आउनु भएको छ कार्यक्रमलाई माया गर्नुहुन्छ आजको कसरी सम्झिनुहुन्छ आ, रेडियो अर्पणका सम्पूर्ण होली युनिटलाई अनि प्राविधिक दाजुलाई पनि अनि यता mm -hmm. मकवानपुरमा रहनुहुने मम्मी बुवा अनि भाइहरू यता दिजुहरू भेनाइजेहरू भान्जा भान्जेहरू हुनुहुन्छ उता पदमपुरमा पनि दिदी भेनाइजेहरू भान्जा भान्जेहरू हुनुहुन्छ होइन अनि mm -hmm. यतातिर धेरैजना रेडियो सुन्नुहुन्छ यहाँनिर गाउँतिर होइन यहाँनिर mm -hmm. साथीहरू धेरै रहनुहुन्छ सबैको नाम लिएर सक्दैन सबैलाई भन्न चाहन्छु अनि कृष्णजी आउनु भएको थियो यति बेला अरू पनि सुब्बा सुन्दै हुनुहुन्छ आज़ नमस्कार। आज़ नमस्कार। को कोी कताउनु भएको छ अनि ओहो आज फोन सम्पर्कमा अलिकति समस्या देखिरहेको छ राम्रोसँग कुराकानी हुन सकिरहेको छैन न त मैले बोली पुरा गर्न पाएको छु न त साथीसँग नै राम्रोसँग कुराकानी गर्न पाएको छु कहिले काहीँ यस्तै हो नेटवर्कले पनि साथ दिँदैन जे फोन प्रयास गर्नुहोस् दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ यति बेला फेरि पनि अर्को एउटा निकै नै ने भाका त भाइको मासमा राख्न चाहन्छु भर्खरै बजारमा आएको भाका हो निकै नै छ भाका रोदी घरमा गाँस र बास बाह्र मासे मायाको ग्यास रोजगार मई गार घरैली गासार भसा बारमा चाहिँ माया त के आस घरवास बस माया त के आसे माया आस बारा से, को बारा से, को बारा से माया को के आस गोडी घर मई गा सारसा बार मासे माया को क्या आस गोडी घर मैं गार बसा बार मा से माया को गया से माया को गया आस षा बारसी मायाको कि आस निकै नै रमाइलो खालको भाग्य तपाईँले सुनिसक्नु भएको छ सौभाग्य बष्ट्रालयले प्रायोजन गरेको कार्यक्रम अर्पण शुभसा तपाईँ सुन्दै हुनुहुन्छ तपाईँलाई रेम कम्पनीबाट ब्रान्डेड कपडाहरू चाहिएको छ नयाँ नयाँ फेसनका कपडाहरू आधुनिक कपडाहरू तपाईँलाई चाहिएको छ अलिकति ठाउँ भेट्नु भएको छैन खोज्दै हुनुहुन्छ भेट्नु भएको छैन भने तपाईँले सम्झिनुहोला सौभाग्य वस्त्रालयलाई जुन सौराहा रहेको छ कृषि विकास ब्याङ्कको पहिलो तलामा छ प्रोभाइडर हुनुहुन्छ जीवनबाबु सिलवाल मोबाइल नम्बर अन्ठानब्बे चार त्रिपन्न फोन गर्नुहोला र अझ धेरै जानकारी लिनुहोला यो आग्रह तपाईँलाई गर्छु र अर्को शुभ साईमा यति बेला कोही साथी आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ पर्सादेखि अनु के छ अनुजी हाल खबर अनि खान पनि भयो कि भएको छैन अलिक सानो सानो सुने बोल्नु भएको छ हाम्रो अनुजी के भयो अनुजीलाई केही भएको छैन है हजुर अनि ति चे सधैं हासी हासी बोल्नु ति आज अहिले कति मधुर मधुर आवाज सुनिराख्या छ के मैले अ हनका सान्छे ति भएर लाखमे ख्याल गर्नु होला ख्याल गर्नु पर्छ है हजुर अनि अर्पण शुभसाज मार्फत आजकाको सान्छेले एस्पेशियली मेरो ममको लागि कि ममले सान्छु हैन उहु अनि मम मधेकाली भन्न चाहन्छु हजुर अनि तबेको लागि अनि विष्णु दाइको लागि अनु भने तिनी नतिने सम्पूर्ण नबुलागे हुन्छ अनुजी अनु भ खुशी लाग्यो अहिले भने बिदा हुन्छ है अनुजी आउनु भएको थियो यति बेला पर्सादेखि र अर्पण शुभ पनि आइसक्नु पनि कुराकानी गर्छु बकुलहरू प्रसन्न कार्की हजुर बकुलहरू प्रज्वलले फोन गरिराख्नुहुन्थ्यो आज प्रसन्नजी के छ प्रसन्न हाल खबर ठिक छ प्रसन्न कहाँनिर हो नि नी नी बकुलर हामी पनि बकुलरमै छ अनि कति सम्झिने एकताको सबैलाई अनौपचारिक केमा आउनुभयो प्रश्न नजी खुशी लाग्यो अहिले भने छुटिन्छ है ल नमस्कार नमस्कार अहा प्रश्न नजी आउनु भएको थिए यति बेला बकुल लहर देखि रर्फण सुभाषजको व्यवसायीमा कोही साथी फेरि लाइनमा हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो हजुर नमस्कार हेलो नमस्कार कहाँ देखि को बोल्दै दे हुनुहुन्छ हजुर म यहाँ धान 24 कोटीबाट मनीष चेमजङ भन्दै छु मनीष चेमजङ आजूर, आजूर। के के पड़ाई? पड़ाई हो। के है खी दुर बोराजी एकजना दाई हुनु चाहन्छु खुसी लाग्यो तपाईँको यो सहभागिता आगामी दिनमा पनि र अर्पणको बाटो गरिराखेका छौँ हामी कार्यक्रमको लगभग अन्त अन्तमा पनि आइपुग्न लागिसकेका छौँ कोही साथी हुनुहुन्छ राईमा नमस्कार हजुर अवक्षारमा बार्नु भता है हिजो पनि आथ्यो हिजो पनि आउनु भन्थ्यो भोलि आनु भ भने चाहिँ पक्कै चिन्छु आज चाहिँ तपाईं आफैले भन्नुस् है है किरण दराई एहे किरण दराई के छ किरण जी हालखबर एकदम ठीक छ है हजुर अनि खाना खानुभकै खानुभा छैन छैन छैन अहिले বেলা भकँ छैन বেলা भकँ छैन है हजुर अहिले घरमै हुनुहुन्छ ल ठिक छ अरू साँझमा आउनु भएको छ किरणजी भएको छ यसरी सम्झिनु हुन्छ किरणजी आउनुभयो खुसी लाग्यो अहिले भने विधा हुन्छ है ल नमस्कार किरण किरणजी आउनु भएको थियो यति बेला रुनपात दसदेखि र अर्को नसको व्यवसायको हामी अन्तमा छौँ बिदा माग्नुपर्छ अरे विष्णुजीले त्यस्तै इसारा गरिसक्नु भएको छ यतिन्जेलसम्म तपाईँले अर्पण शुभ साँझको व्यवसाय सुनेर बसदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट अर्पण डट कम लगन गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले पनि साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद र यतिन्जेलसम्म जो जो साथीहरूले फोन गर्नुभयो आज तपाईँलाई हृदयदेखि नै धन्यवाद दिन्छु आज कार्यक्रममा आउनुभएको थियो सरिताजी कुराकबाट सरस्वतीजी पर्साबाट बदनजी जैनपुरबाट त्यस्तै गरी चन्द्रजी आउनुभएको थियो कृष्णजी मुस्कान अनु त्यस्तै गरी प्रसन्न मनिष किरण तपाईँ सम्पूर्णलाई धन्यवाद तपाई मध्ये कतिले फोन प्रयास गर्नुभयो होला तपाईँप्रति पनि आभार प्रकट गर्छु र यतिन्जेलसम्मको प्राविधिक साथको लागि विष्णुलाई धेरै धेरै धन्यवाद दिँदै अन्तमा तपाईँलाई ब्रान्डेड कम्पनीका नयाँ नयाँ कपडाहरू चाहिएको छ भने तपाईँले सम्झिनुहोला सौभाग्य वस्तुआलयलाई यो आग्रह तपाईँलाई गर्दै अर्पण सुझको आजको व्यवसायबाट म प्रत्यक्ष पनि छुटिन्छु हवस् त नमस्कार स्ले दिउ मैया त हाइको भाइ स्म तुलै हातमा साइक भाइ उतई तीर माया को मन ढाक हे बरे जता मल को उतई तीर माया को मन ढाक गई मर को पीर भंदा खमल कसले दियो मैया तीन मख गाउँ रा